गत छ ओपन मा ओपन माइक प्रस्तुत गर्दैछु म सहदेव हिमाली स्वरहरू अनलाइन रेडियोको यो विशेष प्रस्तुति हो ओपन माइक ओपन माइकमा हामी विभिन्न व्यक्तित्वहरूको विचार स्वतन्त्र रूपमा प्रस्तुत गर्छौँ हिमाली स्वरहरूको यो ओपन माइकमा आज हामी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनि शासकको हाल चलिरहेको चुनावी चहल पहलको बारेमा चुनावी मैदानमा रहेका न्युयोर्क निवासी कमला प्रसाई अध्यक्ष पदको लागि गीता खत्री महासचिव पदको लागि न्युजर्सी निवासी अनन्त रिसाल क्षेत्रीय उपाध्यक्ष पदको लागि कोलोराडो निवासी ज्ञानेन्द्र गदाल अध्यक्ष पदको लागि दोहा कतार निवासी दिपक भेटवाल महासचिव पदको लागि र बेल्जियम निवासी कृष्ण बजगाई वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी दिनुहुने यी व्यक्तित्वहरूसँग गरिएको विशेष कुराकानी प्रस्तुत गर्दैछौँ सुन्नुहोस् उहाँहरूको विचार र यदि तपाईँ अने सदस्य हुनुहुन्छ भने अनलाइन मार्फत् आफ्नो मत दिनुहोस् र अने बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने डब्लु डब्लु पनि प्राप्त गर्न सक्नुहुन्छ अन्य शासनमा यदि तपाईँ भोट हाल्न चाहनुहुन्छ चा, र मेम्बर हुन चाहनुहुन्छ भने चा पनि तपाईँले उक्त वेबसाइटबाट विभिन्न जानकारीहरू लिन सक्नुहुन्छ र जुन पच्चिससम्म तपाईँ यदि भोट हाल्न चाहनुहुन्छ भने चा, अन्य शासकको सदस्य बन्न सक्नुहुन्छ जुन अठाइस तारिकको दिन चुनाव समितिले मतदाताहरूको अन्तिम सूची प्रकाशित गर्नेछ तपाईँ जुन अठाइसदेखि जुलाई दस तारिकसम्म भोट गर्न सक्नुहुन्छ र जुलाई एघारको दिनमा चुनावी नतिजा प्रकाशित हुनेछ हामीले सुरुमा हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कोषाध्यक्ष पदमा रहनुभएकी र नयाँ कार्य समितिको लागि अध्यक्ष पदको लागि उम्मेदवारी दिनुभएकी श्रीमती कमला प्रसाईसँग कुराकानी गर्दैछौँ सुरुमा सुनौँ कमला प्रसाईसँग गरिएको यो विशेष कुराकानी ओपन माइकमा अहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नयाँ कार्य समितिको चुनावको चहल पहल सुरु भएको छ र तपाईँ यसपालि अध्यक्ष पदको लागि उम्मेदवारी दिनुभएको छ र त्यसको लागि तपाईँ प्रचार प्रसार पनि गरिरहनु भएको छ तपाईँलाई किन यो अध्यक्ष पदमा उम्मेदवारी दिन मन लागेको सर्वप्रथम त सम्पूर्ण श्रोताहरूमा मेरो नमस्कार अन्तर्राष्ट्रिय साहित्य समाजको जुन अहिले यो चुनावी दौडानमा अध्यक्ष पढमा उठ्दैछु यहाँहरूमा सरविधिै भएको कुरा हो र नेपालदेखि नै ने यो भाषा साहित्यको कुरामा चाहिँ बच्चैदेखि म साहित्यको पुजारी भएको कारणले गर्दाखेरि र नेपाली भाषा साहित्यप्रति मेरो एउटा इन्ट्रेस्ट भएको कारणले गर्दाखेरि पनि म नेपालदेखि नै ने निरन्तर रूपमा यस क्षेत्रमा लागेको थिएँ र यहाँ आए अमेरिका आएदेखि पनि Uh, मैले निरन्तर रूपमा चाहिँ यस क्षेत्रमा काम गर्दै आएको थिएँ त्यो उदाहरण यहाँ न्युयोर्कवासीहरूलाई पनि थाहा छ र सम्पूर्ण अमेरिकावासीहरूलाई पनि थाहा छ जस्तो मलाई लाग्छ र आइएनएलएसभित्र मैले यसमा अध्यक्ष पदमा उठ्नुपर्ने विभिन्न कारणहरू छन् मैले न्युजर्सी च्याप्टरको उपाध्यक्ष पदमा बसेर पहिला दुई वर्ष काम गरेँ त्यस्तै गरेर केन्द्रीय कोषाध्यक्षमा अहिले मैले दुई वर्ष काम गर्ने मौका पाएँ साथीहरूले मलाई विश्वास गरेर दिनुभयो र रह यसभित्र रहँदाखेरि मैले देखेका कुराहरू विभिन्न कुराहरू मैले त्यहाँभित्र देखेँ देख्दाखेरि मैले यहाँ धेरै परिवर्तन गर्नुपर्ने धेरै सुधारहरू गर्नुपर्ने कुराहरू देखेर र रह मलाई साथीहरूले पनि एउटा नेतृत्व गर्ने जिम्मा दिनुभयो हामी बिचमा एउटा छलफल भयो र उहाँहरूले मलाई एउटा नेतृत्व गर्ने जिम्मा जुन दिनुभयो र विश्वास अनि यो व्यापक सुधारहरू भनेर भन्नुभयो नि जस्तै तपाईँले अब तपाईँ अहिले अहिले पनि कार्य समितिको कोषाध्यक्ष पदमा हुनुहुन्छ तपाईँले त्यस्तो सुधार गर्नुपर्ने कुराहरू के देख्नुभयो अन्तर्राष्ट्रिय साहित्य समाजमा त्यस्तो खराबी छ र सुधार गर्नुपर्ने हजुर यहाँ मैले सुधार गर्नुपर्ने कुराहरू मैले धेरै देखेकी छु जुन आइनएलएसमा एउटा दुईवटा रूप देखिएको छ अहिले कस्तो भने एउटा बोर्ड अफ ट्रस्टी छ र एउटा एक्जुक्युटिभ बोर्ड छ र मैले के देखेको छु भने एक्जुक्युटिभ बोर्ड एउटा शक्तिशाली हुनुपर्नेमा बोर्ड अफ ट्रस्टी चाहिँ बढी अलिकति शक्तिशाली देखिएको छ र हामीले जितेको खण्डमा हामी अगाडि बढेको खण्डमा र भोलि हामीलाई साथीभाइहरूले विश्वास दिएको विश्वासले जिताउनु भयो भने पक्कै पनि एक्जुकेटिभ बोर्डलाई चाहिँ हामी शक्तिशाली बनाएर लानेछौँ र बोर्ड अफ ट्रस्टीलाई हामी एउटा सल्लाहकारको रूपमा एउटा गार्जेनको रूपमा राखेर रा, अगाडि बढ्नेछौँ त्यो एउटा हाम्रो सुधारको रूप हो भने अर्को कुरा चाहिँ पुरस्कार राशिमा चाहिँ वृद्धि गर्ने जुन नेपालमा अहिले पुरस्कारहरू विभिन्न ठाउँबाट देखिएका छन् धेरै धेरै पुरस्कार राशिहरू राखिएको छ त्यस्तै गरेर हाम्रो यो आइनएरएसमा पनि पुरुषका राशिमा हामीले वृद्धि गर्नुपर्ने देखेका छौँ र पुरुषका राशिमा वृद्धि गर्ने एउटा सुधार भयो त्यस्तै गरेर लाइब्रेरी बनाउने कुरा छ अहिले एउटा हाम्रो आइनएडसमा महत्त्वपूर्ण देखेको कुरा मैले एउटा लाइब्रेरी छैन नेपालीहरूको र हाम्रो हाम्रा भाषा भाषाका भाषालाई चाहिँ त्यहाँनिर महत्त्वपूर्ण स्थान दिनुपर्ने भएको कारणले गर्दाखेरि लाइब्रेरी खोल्नुपर्ने एउटा महत्त्वपूर्ण मैले सुधार देखेको छु अर्को कुरा गएर आइएनएलएसको एउटा अफिस छैन हाम्रो एउटा केन्द्रीय कार्यालय छैन आज लाइफ मेम्बरहरूले एउटा कहाँ जाने त भन्दाखेरि एउटा केन्द्रीय कार्यालय पनि हुनुपर्ने एउटा महत्त्वपूर्ण मैले त्यो महत्त्वपूर्ण मैले देखेको कुरा भनेको चाहिँ एउटा आइएनएसको एउटा केन्द्रीय कार्यालय देखेको छु सुधार गर्नुपर्ने खोल्नुपर्ने र केन्द्रीय कार्यालय पनि खोल्नुपर्ने छ पक्कै हामी त्यहाँ भोलि गएको खण्डमा हामीले एउटा केन्द्रीय कार्यालयको अफिस छुट्टै बनाउनेछौँ अर्को अर्को सुधार के देखेको छु भने मैले कुटनीतिज्ञ विनियोगको एउटा छुट्टै कोठामा प्रवासमा रचिएका रचनाहरूलाई कृतिहरूलाई राख्ने व्यवस्था त्यो सुधार पनि हामी ल्याउनेछौँ र त्यो परिवर्तन गर्नेछौँ त्यस्तै गरेर अहिले जुन एउटा चुनावी दौडानमा च्याप्टरहरूले भोट पाउने भोट भोट दिन पाउने एउटा अधिकार छैन र हामीले जितेको खण्डमा बोली आउने दिनहरूमा च्याप्टरहरूका प्रत्येक सदस्यहरूले च्याप्टरहरूले पनि त्यसमा भोट खसाल्न पाउने एउटा व्यवस्था उनीहरू लाइफ मेम्बर भए नभए पनि च्याप्टरमा भएका पदाधिकारीहरूले बोट खसाल्ने व्यवस्था पनि हामी त्यो दिलाउनेछौँ र अर्को कुरा मैले के सुधार गर्नुपर्ने देखेको छु भने वेबसाइटमा आइएनएलएसबाट निस्केका कृतिहरू आइएनएलएसबाट प्रकाशन भएका कृतिहरू हरेकका कृतिहरू राख्न पाउने व्यवस्था सबैलाई सबैका कृतिहरू जो आइएनएलएसबाट प्रकाशित भएका छन् समान रूपमा वेबसाइटमा देखाउ देखिनुपर्ने त्यो सुधार गर्नुपर्ने देखेको छु र अर्को कुरा लाइफ मेम्बरसिपको कुरा छ विभिन्न देशहरूमा एउटा हरेक नेपालीहरू आफ्ना इच्छा आकाङ्क्षा र एउटा विभिन्न बाध्यताले गर्दाखेरि प्रवासमा छिरेका हुन्छन् र विभिन्न मुलुकमा चाहिँ लाइफ uh, मेम्बरसिप बन्नलाई uh, चाहँदा चाहँदै पनि आफ्नो बाध्यताले गर्दा बन्न पाएका हुँदैन र एक त मेम्बरसिप फी पनि अलिकति हाम्रो म एक्सपेन्सिभ छ र हामीले जितेको खण्डमा एउटा मेम्बरसिप यो जुन एउटा लाइफ मेम्बरको एउटा कुरा छ र यो सदस्यता शुल्क छ यसलाई पनि हामी थोरै घटाएर ज्यादाभन्दा ज्यादा मेम्बरसिपहरू बढाउने एउटा सुधार हामीले देखेका छौँ र अर्को सुधार मेम्बरसिपको एउटा जुन एउटा आजीवन सदस्यहरूको एउटा सम्मेलन छुट्टै सम्मेलन गराउने आजीवन सदस्य त्यस्तै गरेर च्याप्टरका अध्यक्षहरू भूतपूर्व अध्यक्षहरू पत्रकार बन्धुहरू साहित्यकार बन्धुहरू बुद्धिजीवीहरूको छुट्टै एउटा सम्मेलन र एउटा पत्रकारहरूको एउटा छुट्टै सम्मेलन र साहित्यकारहरू विभिन्न विभिन्न बुद्धिजीवीहरूको एउटा छुट्टै विराज सम्मेलन गर्ने एउटा व्यवस्था पनि हामीले सोचेका छौँ भोलि हामीले जितेको खण्डमा यस्ता विभिन्न सुधारहरू गर्नुपर्ने छ र यही सुधारहरू गर्नुपर्ने कुरालाई लिएर आज हामी अगाडि बढेका छौँ हजुर एकदमै राम्रो र निकै सृजनशील कामहरू तपाईँले अगाडि सार्नु भएको रहेछ तपाईँ दुई वर्ष कोषाध्यक्ष पदमा हुनुभयो अहिले अनि तपाईँ केन्द्र भनौँ केन्द्रसँग नजिक भएर पनि काम गर्नुभयो बोर्ड अफ ट्रस्टी ट्रस्टीसंग नजिक भर काम करना मेम्बर होता साहित्य समाज को विश्वभरी रहे मेम्बर तीन सौ भाई बड़ी पुई वर्ष कोस में बस काम करी साहित्य सामज कोस कति पैसा हमें भन्न मिल हजुर यो एउटा नन प्रफिट अर्गनाइजेसन हो र यो एउटा हामी सबैले एउटा स्वयंसेवकको रूपमा काम गरेका हौँ र यसमा पैसा आउने भन्दा पनि यसमा यसमा चाहिँ रहेको पैसाहरू बढी खर्च हुँदो रहेछ र कोषको कुरा गर्दाखेरि यहाँ एउटा दुईवटा भनौँ न अब यसमा हाम्रो बोर्ड अफ ट्रस्टीको एउटा कोषाध्यक्ष हुनुहुन्छ र म एउटा एक्जुक्युटिभ बोर्डको कोषाध्यक्ष छु र बोर्ड अफ ट्रस्टीको कोषाध्यक्षले सेभिङ एकाउन्टलाई चला हेर्नुहुन्छ र मैले चाहिँ सेकिङ एकाउन्टलाई सम्हाल्छु र यसमा चा चाहिँ पैसा धेरै छैन र भएको जति पैसा भएको छ त्यस त्यो पनि आइएनएलएसका विभिन्न प्रोग्रामहरू जस्तो भयो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन भयो त्यो त तपाईँलाई थाहा भएकै कुरा हो सबैलाई सरै कुरा हो त्यसमा रहेका रहेको पैसा त्यसमा खर्च भएको छ त्यस्तै गरेर अलिअलि त्यसमा खर्च भएको छ त्यस्तै गरेर यता हाम्रो भानु जयन्तीमा खर्च भएको छ देवुटा जयन्तीमा खर्च भएको छ र यसमा एउटामा कोषाध्यक्ष भएको नाताले गर्दाखेरि एउटा नन प्रफिट अर्गनाइजेसन भएको नाताले गर्दाखेरि कोषमा वृद्धि भन्दा पनि यसमा भएको पैसाहरू मैले बढी खर्च भएको देखेको छु हजुर भनेपछि तपाईँको त्यो तपाईँको कोषाध्यक्ष नै भए भए पनि तपाईँको तपाईँसँग त्यो बोर्ड अफ ट्रस्टीको कोषको बारेमा चाहिँ तपाईँलाई ज्ञान हुँदैन मलाई त्यसको बारेमा जस्तो अब एकाउन्ट हुन्छ छ एउटा सेभिङ एकाउन्ट छ ट्रस्टीले हेर्नु भएको छ र एउटा चेकिङ छ मलाई सेभिङ एकाउन्टको बारेमा त्यो जानकारी भन्दाखेरि पनि मलाई पूर्ण रूपमा जानकारी छैन ए हजुर भने अब नयाँ आउने कोषाध्यक्षले पनि त अब खालि त्यो चाहिँ चेकिङ एकाउन्ट बुझ्नु पर्यो होइन हामीले भनेको छौँ नि व्यापक सुधार गर्छौँ र केही चेन्ज ल्याउँछौँ केही परिवर्तन ल्याउँछौँ भनेका छौँ पक्कै पनि हामीलाई चाहिँ साथीभाइहरूले आदरणीय दाजुभाइ दिदीबहिनीहरूले हामीलाई विश्वास गरेर हामीलाई जिताउनु भयो भने हामीले पक्कै पनि केही सुधार ल्याएर यसमा केही चेन्ज एउटा केही परिवर्तन त हामीले गर्छौँ गर्छौँ हामी सबैको एउटै आवाज छ हामी एउटा व्यक्तिलाई होइन व्यक्तित्वलाई मान्छौँ र हामी सुधार्छौँ सुधार गरेर लान्छौँ भनेर हाम्रा नाराहरू पनि छन् र पक्कै यो हामी गरेर देखाउँछौँ हामीहरूलाई एकपल्ट मौका दिनुभयो भने यो बिस वर्षको इतिहास उहाँहरूले एउटा बनाउनु भएको छ साथीहरू धेरैले बसेर काम गर्नुभएको छ मानेजनहरूले यहाँ भूतपूर्व अध्यक्षले धेरै कामहरू गर्नुभएको छ त्यसले गर्दाखेरि यहाँ भएका खराब कुराहरूलाई पक्कै पनि हामी सुधारेर लान्छौँ र परिवर्तन गरेर लान्छौँ यहाँहरूलाई हामी विश्वास दिलाउन चाहन्छौँ उहाँ हुनुहुन्थ्यो कमला प्रसाई कमला प्रसाईले नयाँ कार्य समितिको अध्यक्ष पदको लागि उम्मेदवारी दिनुभएको छ त्यसै गरी अब नियोगबाटै श्रीमती <ließlich fundamentally> <कौरा> <चाप्रासार्कारा> गीता खत्रीसँग हामी कुराकानी गर्दैछौँ श्रीमती गीता खत्रीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नियोग च्याप्टरको अध्यक्षको पद सम्हालिसक्नुभएको छ उहाँले नयाँ कार्य लागि महासचिव पदको लागि उम्मेदवारी दिनुभएको छ सुनौ गीता खत्रीसँग गरिएको यो विशेष कुराकानी यो अहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नयाँ कार्य समितिको लागि चुनाव हुँदैछ तपाईँ महासचिव पदको लागि उम्मेदवारी दिँदै हुनुहुन्छ तपाईँलाई किन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महासचिव पदमा उम्मेद्वार अथवा विजय हुन मन लागेको सर्वप्रथम त अब भाइलाई चाहिँ नि हिमाली स्वरमा मेरो बोल्ने मौका मलाई दिनुभएकोमा धन्यवाद दिन चाहन्छु अब न्युयोर्कमा चाहिँ नि मैले आज दुई हजार पाँचदेखि नौसम्म अध्यक्ष पदमा बसेर काम गरेँ त्यसपछि मेरो कार्यकारी अवधि सकियो र च्याप्टरमा मैले आफ्नो माफचितमा चाहिँ नि मैले भूमिका खेल्नलाई चाहिँ नि चुनावमा गइ नै रहेको छु उत्रि कस्तो भने च्याप्टरमा अब आफ्नो चाहिँ नि भूमिका मैले चाहिँ राम्रोसँगमा गर्दै आएर चाहिँ नि त्यसमा सकिएपछि अब म कहाँ जाने भन्दा त केन्द्रमै जाने हो र अब केन्द्रमा जान चाहिँ महासचिवको पदै मैले रोक्नु चाहिने महासचिवको पद पनि एउटा त्यस्तो हो त्यसमा तेस्ट बढी गहन जिम्मेवारी हुन्छ र त्यसलाई चाहिँ नि त्यो जिम्मेवारीलाई चाहिँ नि म निभाउन सक्छु भन्ने पनि मलाई एकदम पूर्ण विश्वास छ र त्यसमा काम बढी हुन्छ र आफूलाई चाहिँ नि बढी त्यसबाट चाहिँ नि अनुभव प्राप्त हुन्छ भनेर नै मैले चाहिँ नि महासचिवको पद चाहिँ नि रोजेको हो र अब सबैको चाहिँ नि सरी सबैको आशीर्वाद र मैले गरेको कामको मूल्याङ्कन हुन्छ भने सायद मैले यो पदमा चाहिँ नि आफूलाई दाबी गर्न हजुर अनि तपाईँले न्युयोर्कमा न्युयोर्क च्याप्टरको अध्यक्ष भएर यहाँ धेरै कामहरू गर्नुभयो साहित्यिक गतिविधिहरूलाई अगाडि बढाउनु भयो अनि अब महासचिव पदमा बसेपछि चाहिँ यो यो गर्छु म भन्ने त्यस्तो खालको के योजनाहरू बनाउनु भएको छ कि छ अब योजना त नभइकन चाहिँ नि अब कुनै पनि काम अगाडि बढ्दैन मैले चाहिँ नि अब जस्तो न्युयोर्क च्याप्टरमा चाहिँ चार पाँच वर्ष काम गरेर त्यसमा चाहिने धेरै अनुभवहरू बटुलेको छु अनि तपाईँहरू जस्तो भाइहरूले पनि मलाई धेरै मद्दत पुऱ्याउनु भएको छ त्यतिखेर मेरा सबै साथीहरूले मेरा टिमहरूले मैले टिमैमा बसेर काम गरेको हो त्यसैले मलाई एकदम खुसी पनि लागेको छ आज म न्युयोर्कबाट एउटा मैलामा उत्रेको छु र आफूलाई खारेरै उत्रेको छु र मैले जिम्मेवारी नै बहन गर्न नै महासचिवको पद खोजेको हुँ मैले अब भनौँ न एउटा महासचिवको पदसम्म म अध्यक्ष पनि रोज्न सक्थेँ तर मैले आफू बिस्तारै नै म पाइला चाल्छु र अग्रजहरूको चाहिँ नि आशीर्वाद र अग्रजहरूको चाहिँ नि मुनि रहेरै काम गर्छु भनेरै महासचिवको पद रोजेको हुँ र मेरा पनि छन् जस्तै मेरो योजना चाहिँ नि अब कस्तो भने अब अब हालै चाहिँ नि अनौपचारिक रूपमा फैलिएको यो अनुशासनको विभिन्न च्याप्टरहरूलाई चाहिँ यसको विधान र नियमको दायराभित्र ल्याउँछु भन्ने एउटा एक नम्बरमा मैले त्यो पोइन्टलाई चाहिँ एकदम हृदयमै राखेको छु अनि त्यस्तै गरेर चाहिँ नि नेपाली साहित्य सर्जकहरूलाई चाहिँ अन्तर्राष्ट्रिय स्तरका साहित्यकारहरूसँग सम्पर्क गराइदिने अनि त्यसपछि अन्तर्राष्ट्रिय स्तरको कृतिहरू पठन पाठनका निम्ति गराउने र त्यो अर्को छ अनि मलाई एकदम रहर पनि लागेको हाम्रो पत्रकारितालाई म धेरै नै एकदम मान्दछु र अनलाइन साहित्यकार पत्रकारहरूको पनि मैले चाहिँ नि आफू यो महासचिवको पदमा आयो भने चाहिँ यो अनलाइन साहित्यिक साहित्यिक पत्रकारहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने पनि आयोजना मेरो मनभित्र त्यो त्यो पनि मैले राखेको छु अनि अर्को जस्तै हामीले गत वर्ष सुरु गरेका थियौँ नि अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन त्यसलाई पनि त्यो दुई दुई वर्षमा हामीले सकेसम्म निरन्तरता दिनको लागि त्यो पनि मैले मेरो आफ्नो उसभित्र राखेको छु यसरी अरू पनि धेरै साथीभाइहरूको पनि धेरै यस्ता किसिमका छन् यो तिनवटा ता चारवटा पोइन्ट चाहिँ नि मेरो अरुको भन्दा अलिक छुट्टै पनि मैले लागेको छ अरूको पनि मैले बायो डाटा हेरेको okay. थिएँ र एक चाहिँ नि अलिक अलग भएको हुनाले अरु सबै त्यो अब जस्तो आजीवन सदस्यहरू बढाउने अनि त्यसपछि त्यो अरू गर्ने त्यो सबैमा त्यो कमान छ यो तिनवटा चारवटा पोइन्ट चाहिँ मेरो अलिकति अरूको भन्दा अलगै राखेको भएर मैले अरू नबनिकन तो नभनिकन यो मेरो चारवटा पोइन्ट भनेको हजुर अनि अब यस्तै खालको जो जो उम्मेदवारहरू हुनुहुन्छ विभिन्न पदमा उहाँहरूले पनि विभिन्न आफआफ्नो कार्यक्रमहरू लिएर आएर अगाडि बढाउनु भएको छ अनि धेरै गुनासो के सुनी अंतरराष्ट्रीय साहित्य समाज के बारे में देखिए इसमें धेरे अमेरिका को साधी अमेरिका को साहित्यकार मैं हो पाली चाहें बाहर बाहर साहित्यकार अरुण देश का साहित्यकार ठावन मदद मिलते कि भं भे भाई अरु देश को साहित्यकार विभिन्न पदमा उम्मीदवार दिवक वहाँ आ ल्याउनु पर्छ यो अन्तर्राष्ट्रिय भन्नाले नै हामी सबैतिरबाट आउने नै हो फेरि अब यसमा कस्तो आयो भने अब हामी सबै टिमहरूले आफआफ्ले सबैले आफआफ्ले राम्रै किसिमले बनाउनु भएको छ जस्तो मलाई लाग्छ तर अब अहिले आएर चाहिँ नि अब यो चुनावी मैदान नै उत्रिसक्यौँ हामी यसमा धेरै पनि बाँकी छैनौँ र आउनुपर्छ तर अब चुनावमा गइसकेपछि अब त्यो अर्कै किसिमको पनि हुन्छ र सबै क्षेत्रको सबै वर्गको अझ वर्गको पनि आउनुपर्छ यहाँ क्षेत्रको मात्रै हुँदैन वर्गको पनि आउनुपर्छ अहिले सबैतिर त्यो वर्गको पनि धेरै अब यस्तो ऊ हुन्छ र त्यो चाहिँ हुनुपर्छ र त्यसलाई चाहिँ म के भन्छु भने अब हाम्रो अग्रजहरूलाई नै छोड्छु म गर्ने गर हो हजुर ल तपाईँलाई एकदमै शुभकामना छ अझै राम्रो राम्रो साहित्यिक गतिविधिहरू आउने दिनहरूमा सहभागी हुन पाइयोस् पढ्न पाइयोस् देख्न पाइयोस् हामीहरू न्युयोर्कमा छौँ जुनसुकै साहित्यिक गतिविधिहरूको लागि हिमालश्वरहरूको साथ रहिरहनेछ सा। अन्त्यमा तपाईँलाई यो कुरा चाहिँ मलाई भन्नु मन छ साहित्यकारहरूको माझा भन्ने त्यस्तो केही छ कि छैन खास त अब मेरो एउटै त्यही एउटै छ हामी अब विदेशमा पनि अब हामी धेरै साथीभाइहरू भइसकेका छौँ साहित्यमा रुचि हुने र जुन जुनसुकै पनि जतिसुकै पनि संस्था होस् हामीले जहाँ पनि आफ्नै बोलेर सम्झेर जा जानुपर्छ तेरो मेरो भन्नु हुँदैन र किनभने जहाँ गए पनि आखिरमा हामी नेपाली नै हो र हामी नेपालीले चाहिँ नि हामीले चल्ले गरे पनि नेपालकै नाम आउने हो मलाई अन्तमा मलाई जहिले पनि जहाँ बसे पनि खुशी किन लाग्छ भने हामीले यस्तो अमेरिकाको कर्मभूमिमा आज हामीले हाम्रो नेपालको मातृभूमिको झन्डालाई चाहिँ गाड्न पायौँ यो तपाईँ हामी सबैले खुसी हुनुपर्ने कुरा हो होइन र त्यसैले यो जहाँ बसे पनि जहाँ गरे जसले गरे पनि म जहाँ पनि पुग्छु र म एउटा अर्गनाइज आफूले पाँच वर्ष चार वर्ष गरेको हुनाले मलाई के एउटा अनुभव भयो भने त्यहाँ गएर उपस्थिति हुने जल्द उपस्थिति भैि ते ठूलो रोल खेल भाई एकदम आत्मविश्वास नो जहां रहे नी, जाहां है नी, गारा, गारा, चोर हरू। गारा, गारा, चोर हरू। गीता खत्री गीता खत्री अन्य शासक को नया कार्य समिति के लिए महासचिव पद को उम्मीदवार हो न्युजर्सी निवासी अनन्तरि सालले क्षेत्रीय उपाध्यक्ष पदको लागि उम्मेदवारी दिनुभएको छ र उहाँ वास्तवमा स्वत निर्वाचित पनि भइसक्नु भएको छ सुनौ अनन्त सालसँग गरिएको यो विशेष कुराकानीको ओपन माइकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा तपाईँलाई किन आउनु मन लागेको झन्डै पाँच वर्ष जति न्युजर्सीको च्याप्टरको प्रेसिडेन्ट भएँ होइन अब एउटा सशक्त एउटा अन्तर्राष्ट्रिय रूपमा सबैलाई समेट्ने संस्था हो आइएनएलएस भनेको हो त्यसले कति प्रभावकारी कार्य कति को, प्रभावकारी को, कार्यक्रम को, गर्ने गरिसक्यो र कति गर्न इच्छुक हुँदाहुँदै पनि कति गर्ने इच्छाहरू हुँदाहुँदै पनि कार्यकारणमा आइसकेपछि गर्न सकिन्छ सम्भव छ भन्ने मेर धारणा मैं पोजिटिवली इसको पड़ी बसकर बनभंदा अगड़ी बस लीडरशिप लो अग्रज एट भूमि का खेले करी अज बढ़ी सकता कि भर मेर मूल उद्देश्य चाहिए मैं केटाकेटी नानी कसरी अमेरिका में भाषा सिख कसरी भावना दूसर भेज मूल उद्देश्य हो हामीले जति कविता लेखे पनि हामीले जति हामीले नेपाली भाषाको कुरा गरे पनि हाम्रा नानी नानीहरूले केटाकेटीहरूले सिकेनन् भने त्यो कुनै पनि अर्थ हामी त नेपाली भाषा सिकेर आएका हौँ तर यो अहिले हाम्रो भन्दा अहिले जरुरी चाहिँ मलाई नानीहरूको भएको भएर यो मेरो एउटा पहल चाहिँ के भने एउटा अन्तर्राष्ट्रिय रूपमा हाम्रो एनआरएनबाटै पनि एउटा आइएनएलएसबाट पनि जुन एउटा केटाकेटीहरूलाई जुन गर्न सकिन्छ मेरो मूल हजुर एकदमै राम्रो र पवित्र अहिलेको जुन नयाँ जेनेरेसनमा विशेष गरेर नयाँ आउनुभएका भाइ बहिनीहरू र बालबालिका प्रति जुन तपाईँको उद्देश्य छ उहाँहरूलाई साहित्यमा नेपाली भाषामा अगाडि बढाउने र त्यसको लागि अवश्य पनि यसरी संस्थागत रूपमा गइसकेपछि पनि अझै राम्रो पनि होला र सफलता पनि राम्रो होला अहिले तत्कालै त्यस्तो केही कार्यक्रमहरू यो यो गर्छु भनेर त्यस्तो केही बनाउनु भएको छ कि त्यसो बनिसकेको फर्म्याट बनिसकेको छ र मेरो एउटा प्रान्तलाई मात्र होइन कि यो क्षेत्रीय रूपमा यो अन्तर्राष्ट्रिय रूपमा लाने भन्ने मेरो भित्र ढोका सा। छ त्यसले चाहिँ सबै अहिले चा, चलेका नेपाली कक्षाहरू जस्तो अब अहिले भर्खरै लस एन्जलसमा सुरु एक डेढ वर्ष अगाडि टेक्समा राम्रो सुरु भयो र यो सोडामा भइरहेको छ यस्तै अन्तर्राष्ट्रिय सबै त्यो भएका छन् तिनीहरूको एउटा संयन्त्र बनोस् त्यसको एउटा नेटवर्किङ भयो भने हाम्रो आफ्नो विचारधाराहरू राख्न सकिन्छ र त्यो चाहिँ नेपालीबाट मात्र नसिकाइने कि त्यो चाहिँ एउटा स्ट्यान्डर्ड जस्तो अमेरिकामा हो नि अमेरिकन स्ट्यान्डर्डबाट जापानमा भयो भने जापानको स्ट्यान्डर्डबाट त्यसरी गरियोस् भन्ने एउटा पहल होइन त्यसले चाहिँ उनीहरूलाई नेपाली भाषाभन्दा पनि अझै मेरोभित्र चाहिँ भाव निस्कियोस् पहिले कहिले नेपाल भनेकै उनीहरूले चिन्नु पऱ्यो किनभने यहीँ जन्मेका छन् होइन डायसकुरोमा जन्मेका होलान् अन्तर्राष्ट्रिय राष्ट्रहरूमा जन्मिएका बच्चा बच्चीहरूलाई उनीहरूले नेपाल भनेको ने ने के भनेर पहिले हामीले उनीहरूलाई सिकाउनु पर्यो, त्यो उनीहरूकै भाषामा सिकाए पनि सिकाउँ तर सिकाउँ अबसँग एउटा प्यारेन्ट्सहरूको एउटा त्यसबाट नेटवर्किङ बन्छ सबैले हामीले कुराहरू त्यसमा राख्छौँ र यसको करिकुलमहरू बन्दै जान्छ त्यसमा चाहिने अलिकति इन्भेस्टमेन्ट हुन्छ र त्यसले चाहिँ एउटा आइएनएलएसमा नै एउटा नयाँ किसिमको एउटा एउटा कति दिन्छ भन्ने मैले अब मैले चाहिँ मैले भविष्यलाई हेरेको छु पुरानो भने धेरै आफ्नै पनि अवगुणहरू होला होइन तर मलाई चाहिँ अब त्यो पुरानो सबै चिज छोडेर अगाडि गर्ने चिजहरू के गर्न सकिन्छ के गर्दाखेरि राम्रो हुन्छ किनभने अब पहिले लिडरसिपमा नहुनु र अब भएर गर्दाखेरि चाहिँ अलिकति पुराना कुराहरूलाई मलाई चाहिँ त्यतिसँग त्यसलाई सम्हालेर अथवा सम्झिएर जानुभन्दा पनि नयाँ कुराहरू के छन् नयाँ आफ्नो टिमलाई कोसँग गर्न सकिन्छ अन्तर्राष्ट्रिय रूपमा कोसँग मिलेर कसरी गरिन्छ र के गरिन्छ भन्ने त्यो एउटा राम्रो फर्मेट भयो मलाई पुराना कुराहरू हरेक संस्थाको भनौँ अथवा त्यसलाई बिर्सिएर त्यो बनिसकेको एउटा परिपाटी एउटा बनिसकेको एउटा के भन्छन् अब यो पिरामिडलाई चाहिँ मलाई थप्दै थप्दै जानु मन छ होइन त्यसैले पुराना अब एउटा बेस बनिसकेको छ राम्रो एउटा जुन अहिले अने शास्त्रको एउटा बेस छ त्यो बेसलाई होइन थप्दै जाने भन्ने मेरो एउटा धारणा भएको भएर पुराना चिजहरू नराम्रा कुराहरूलाई होइन कि राम्रा कुराहरूलाई लिएर जानु भन्ने मैले म यो भर्खरै सुन्यौँ अनन्त रिसालसँग गरिएको कुराकानी अनन्त रिसालले नर्थ अमेरिकाको रिजनल भाइस प्रेसिडेन्टको पदमा उम्मेदवारी दिनुभएको थियो र उहाँ स्वतः निर्वाचित भइसक्नु भएको छ अब सुनौ ज्ञानेन्द्र गदालसँग गरिएको कुराकानी ज्ञानेन्द्र गदाल, को गदाल कोलोडोमा बस्नुहुन्छ र उहाँले हालको नयाँ कार्य लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिनुभएको छ तपाईलाई किन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको यो पदमा उम्मेदवारी दिन मन लागेको हजुर अब यो प्रवासमा बसेर आफ्नो एउटा देशको भाषा साहित्य कला र संस्कृतिको फाँटमा त काम गरेको करिब दस वर्ष यही अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकै छाता यसैको ब्यानरमा पनि दस वर्ष करिब भयो निरन्तर लागिराखेकै छु म तर अब यो यसपालि तपाईँले सोधे जस्तो कार्य समितिमै जानको लागि चाहिँ किन तपाईँ आकर्षित हुनुभयो भन्ने कुरामा चाहिँ अब यो संस्था एउटा वर्ल्ड वाइड सञ्जालमा बाँधिएको छ संसारभरि यसको च्याप्टरहरू र यसको व्यापकता छ र यसलाई अलिकति सुसङ्गठित बनाउन बनाउने एउटा खाचो पनि महसुस गरिएको छ एउटा ट्रेडिसन एउटा पुरानो ढाँचाबाट संस्थालाई धेरै लामो समयसम्म राख्दा पनि एउटा नराम्रो किसिमको वातावरण फैलिने एउटा शङ्का आशंकाहरू धेरै ठाउँबाट आइराखेको बेलामा चाहिँ यसलाई एउटा सुसङ्गठित तरिकाले एउटा व्यवस्थित तरिकाले लैजान सक्यो एउटा टिमवर्क भएर भोली आउने नया जेनेरेशन लाई प्रवास में बसर यह माशा साहित्य को क्षेत्र में काम करना एटा सजी वातावरण आने मनसा नहीं इसी उम्मेदारी दिखाऊ कामेंग चाह भद न भाईपनी भ हमीों ठा बड़ सबले ना येपोरा में भाषा साहित्य रला को लगी काम करके ला रहने हो तरह संगठन लाई अगाड़ी लाने एफआफ भिजन होता तो भिजन बोक नहीं हम ये संगठन ला सुसंगठित तरीका सीस्टमेटिक एवं ढांचा में ला सक भिस हम उम्मेदारी आया यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज धेरै नै पुरानो संस्था हो अनि यो समयमा धेरैजनाहरू आउन आउनु जाने गर्नु पनि भयो संस्थामा अनि कति गुनासो के सुनिन्छ भने जो कार्य समितिमा आउनु भए पनि जो कोषाध्यक्ष हुनुभए पनि जो अध्यक्ष हुनुभए पनि यो अझै पनि यो बोर्ड अफ ट्रस्टीको आधारमा नै चल्छ अनि जो जसको जसको चाहिँ मूल होमनाथ सुवेदीजी हुनुहुन्छ उहाँकै हातबाट चाहिँ यो संस्था चलनी भएकोले गर्दाखेरि जोसुकै अध्यक्ष भए पनि जोसुकै कोषाध्यक्ष भए पनि खासै केही पनि गर्न सक्नु न उहाँहरूले भन्नुहुन्छ नि त यस्तो गुनासो सुनिन्छ नि यो आरोप प्रत्यारोप कसैलाई व्यक्तिगत रूपमा लाउनु रो सुनूंदापनी अब यह होने कु में अलग गंभीर हो जरूरी हो सबला क्योंकि हमी यहाँ राजनीति करना विदेश में बस का होनौ हई रामी करने को हमी मूलुक धरें टाड़ा छो मूलुक्र को हम भाषा साहित्य कला र संस्कृति हमीर मिस्स हो आप ठावड़ सेवा करने हो र अब यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको जुन कुरा तपाईँले उठाउनु भएको छ त्यो चर्चा परिचर्चा सुनिएको पनि होला नसुनिएर मान्छेले त्यतिकै पनि एउटा रिउमर फैलाइदिएको पनि हुनसक्छ र त्यो चाहिँ के छ मलाई जस्तो लाग्छ भने होमनाथ त्रिवेदीजी यो संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्छ उहाँले चाहेर वा नचाहेर पनि एक्टिभली यो संस्थामा काम गर्नु भएन भने संस्था आ, ले भोलि काम नगर्न पनि सक्छ गरेको नदेखिन पनि सक्छ त्यस कारणले अब यसको लागि चाहिँ के भने तपाईँले जसरी भन्नुभयो हौनाथ सुवेदीजीकै बाहुल्यता बढी देखिन्छ उहाँकै हात बढी देखिन्छ भन्ने कुरा चाहिँ त्यो शत प्रतिशत गलत ठान्छु म चाहिँ किनभने एउटा कार्य समितिमा आएको नेतृत्वले राम्ररी काम गरिदियो इफेक्टिभली काम गरिदियो र गर्न सक्यो भने त उहाँ लाग पर्ने वहाँ हस्तक्षेप करम तो देखिंदन यदि संस्था को भले चिता होने रहा अब आगे लीडरशिप काम करना नदिकन वहाँ ने मत्र हस्तक्षेप कर लीडरशिप में बस्ने मानको आवाज आने पे नाम दीद्न इसी हमी हर एक कुरा में हस्तक्षेप होने कुरा कुछ पाला में कुनै पनि नेतृत्वको पालनमा त्यो कुरा त उठेको देखिँदैन हजुर त्यस कारणले अब त्यो बेकारको रिउमर पनि एउटा न नचाहिँ त्यो हल्ला पनि हुनसक्छ अब आफैले हात नहालिकन आशा भनिँदैन आगोमा भन्ने एउटा उखान भए जस्तै अब म पनि यो लिडरसिपको लागि आएको छु हाम्रो टिमै आएको छ र हामी जाउँ र अब त्यो साँच्चीकै हस्तक्षेप हो भने पनि हामी त्यसलाई सुधार्छौँ र मलाई जहाँसम्म लाग्छ त्यो कुरा होइन अब कोही न कोहीले त अब लिडरसिपले कार्य समितिले काम नगरेपछि र एक्टिभली एउटा रिजल्ट ओरिएन्टेड काम नदेखिएपछि त डे टु डे एउटा काम गर्नको लागि त सबै कुरा त हुनजीहरूलाई नै थाहा छ सुरुदेखि नै उहाँहरू इन्भल्भ हुनुहुन्छ उहाँहरू अग्रसर भएको त्यो कारणले पनि हुनु हुनुपर्छ जस्तो मलाई लाग्छ हजुर हो कि भन्ने जस्तो मलाई लाग्छ है हजुर अनि अब अहिले अब अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा विभिन्न देशको प्रतिनिधित्व हुने नै छ होइन अब अध्यक्ष कुनै ठाउँबाट हुनुहुनेछ भने उपाध्यक्ष कोषाध्यक्ष विभिन्न देशहरूबाट तपाईँहरू एक एउटा एक ठाउँमा जम्मा हुनुहुनेछ अनि कसरी काम गर्न सम्भव हुन्छ यो कार्य समितिका मान्छेहरू विभिन्न देशमा छरिएर तपाईँहरू कसरी काम गर्न सक्नुहुन्छ होइन त्यो त अब अहिलेको जमाना भनेको टेक्नोलोजीको जमाना छ मिटिङहरू हुँदा पनि अब हामी अनलाइनबाट इन्टरनेटबाटै गर्न सक्छौँ र एजेन्डा हुन्छ अब संस्थाको कुनै किसिमको केही निर्णय गर्नु पर्यो भने के की कुरामा की आ, के निर्णय गर्ने भन्ने एजेन्डा हुन्छ त्यो एजेन्डामा छलफल हुने हो एजेन्डामा छलफल भइसकेपछि त्यसैको एउटा बहुमतको आधारमा निर्णय गरिने हो त्यसमा त कुनै गाह्रो छैन एकै ठाउँ एउटा टेबलमै बसेर मात्रै गर्नुपर्ने कम्युनिकेसनको त्यत्रो असुविधा भएको अवस्था होइन अनि गाड़ो छह तब टीम आने भाई तब सजी सामक का को को ए, संभावित रूप में चाहे टीम में आइडिए भोजन भाग साहित्यिक हस्ते मेरे व्यक्तिगत कुछ तीम को कुछ तुझ्चाभ हम मं मेरे हो यो अदि राो यह मं नाम सजी होने हम मनसाए पटक्कन हमी टीम बने एभाजन को रूपरेखा कोर हम यह संस्थान में खेलना खोजे हो तर अब ए जीजना ने इच्छा राखे ये नौजना को पोस्ट को इलेक्शन नौ हो नौजना मत आ हो तेकार अब हमी आदर्श को कुरा सबजना मध्य जो आएपनी हो सकिए टीम बना भिस्ब में नजिक नजिक हमी मिलने रन मिलने रुराकानी भैया मध्य हमीर नौजना छाने को मैं हो तर भोलि इलेक्सनबाट छानिएर जो जो आउनुहुन्छ उहाँहरू पनि त्यही भाषा साहित्यको सेवा गर्नलाई आउनुभएको हो हामी पनि त्यही गर्नलाई गएको हो भनेपछि हामीले यो मान्छे आउँदा हामीलाई सजिलो हुन्छ यो मान्छे आउँदा नराम्रो हुन्छ अप्ठ्यारो हुन्छ भन्ने त्यो मानसिकता हाम्रो छँदा पनि छैन र राख्नु पनि हुँदैन जस्तो लाग्छ मलाई यो भोलिन्टियर एउटा संस्थामा चाहिँ हजुर एकदम ल खुसी लाग्यो र तपाईँको साहित्यिक यात्राको लागि र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अझै राम्रो राम्रो कामहरू गतिविधिहरू हेर्न सुन्न पढ्न पाइयोस् सहभागी हुन पाइयोस् अनि आफ्नो विचार हामीलाई सेयर गर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद धन्यवाद सहजजी अब तपाईँहरूको सहयोग तपाईँहरू पनि मिडिया एउटा मिडिया चलाएर चाहिँ यही भाषा साहित्य संस्कृति र कलाकै लागि आफ्नै मुलुकको लागि आफ्नै समुदायको लागि काम गरिराख्नुभएको छ तपाईँहरूको सहयोग र सद्भाव त यो ठाउँमा छँदैछ नै अझ बढी हाम्रो संस्थामा तपाईँहरूको प्रभावकारी रूपले दिनुभयो भने त्यसले चाहिँ एउटा सुनमा सुगन्ध थपिन्छ भन्ने कुरा मैले विश्वास गरेको छु र यसरी अपर्च्युनिटी दिनुभएकोमा अवसर दिनुभएकोमा धन्यवाद दिँदै आजलाई हजुर हजुर थ्याङ्क यू भर्खरेस्मी अध्यक्ष पदको लागि कोलोराडोबाट उम्मेदवारी दिनुभएको ज्ञानेन्द्र गदालसँग गरिएको कुराकानी अब कुराकानीको क्रममा हामी पुग्दैछौँ दोहा कतार दोहा कतार निवासी दीपक भेटवालले महासचिव पदको लागि उम्मेदवारी दिनुभएको भेटवाल अन्तर्राष्ट्रिय नेपाली साहित्यो हुनुहुन्छ सुनौ दीपक भेटवालसँग गरिएको यो महत्त्वपूर्ण कुराकानी तपाईँ दोहा कतारबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महासचिवको पदमा उम्मेदवारी दिनुभएको छ र त्यसको प्रचार प्रसार पनि पर्था गरिरहनु भएको छ तपाईँलाई पहिलो कुरो त यो आइएलएसप्रति केले आकर्षित गरेको मसारमा दुई हजार छमा आउँदाखेरि त्यहाँ साहित्यिक संस्थाहरू थिएनन् अनि त्यो यहाँ एकजना अग्रज दाजु हुनुहुन्छ शेखर बैद्य उहाँले चाहिँ एउटा अनेकशात्रो गठन गर्ने प्रक्रिया थाल्दै हुनुहुन्थ्यो उहाँले केही केही साथीहरूलाई भेला भएर छुट्टै थिए लेख्ने साथीहरू थिए तर तिनीहरूले चाहिँ आफ्नो शिर्जमा प्रस्तुत गर्ने कुनै प्लेटफर्महरू पाइरहेका अनि त्यो माहौलमा त्यो गठन गर्ने प्रक्रियामा म भर्खर भर्खर आएको अनि म पनि त्यो कार्यक्रममा उपस्थित भएँ म चाहिँ त्यो कार्यक्रममा वास्तवमा एउटा कविता वाचन गरौँ भनेर मात्रै गएको कार्यक्रममा अघि घरि बसेँ अनि साथीहरूको उत्साह देखेँ ज धेरै साथीहरू राम्रो सहयोग साथीहरू अनि सभाहरूका पनि उमेर के थियो अनि मैले त्यतिखेर तत्कालले चाहिँ जना दिँ है तत्कालले चाहिँ यत्रो साथीहरू घुमिरहेछ यी साथीहरूलाई अलिकति सही शिक्षामा यिनीहरूको ऊर्जालाई दिशामा देखाइयो भने कतारमा राम्रो शैक्षिक माहौल खोलिनुपर्छ भनेर चाहिँ मैले तत्कालीन उम्मेदवारी दिएँ अध्यक्षको पदमा अनि केही साथीहरू अरूले पनि दिनुभयो उम्मेदवारी अनि छलफल गर्दै जाँदाखेरि मैले छोडेको भन्दा साथीहरूले छोड्ने हो अनि मैले पहिलो कार्यकाल चलाएँ अनि पहिलो कार्यकाल चलाइसकेपछि दोस्रो कार्यकालमा अब मैले चलाएँ अब अरू साथीहरू पनि आउनुपर्छ आउनुहोस् भन्दा मैले आह्वान गरेँ अधिवेशन राखेँ अनि साथीहरूले मलाई छोड्ने मान्नु भएन दोस्रो कार्यकालमा चाहिँ मलाई मिलेको ग्रुपमा तपाईँले गइरहनु भएको छ र तपाईँले गरेको जुन अभियान छ यो सबैको लागि सराहनीय छ तपाईँले अगाडि ल्याउनु भन्छ अहिले म चाहिँ दोस्रो कार्यकाल चलाउनु यो बिचमा हामीले धेरै साहित्यिक माहौल तयार गऱ्यौँ धेरै पुस्तकहरू प्रकाशन गऱ्यौँ पत्र पत्रिका अहिले स्वतन्त्र रूपमा निजी रूपमै वर्षको दसदेखि बिसवटा पुस्तकहरू प्रकारकै चर्जकहरूले तयार गर्छन् पत्र पत्रिकाहरू त्यत्तिकै यहाँबाट अहिले प्रकाशित हुन्छन् अनि हामीले नेपालबाट पनि राष्ट्रिय स्तरका चाहिँ चर्जकहरू बोलाएर कार्यक्रम गऱ्यौँ त्यो हिसाबले चाहिँ यहाँ पर्वासमा रहेर पनि अब हामी साहित्य भाषा साहित्यको सेवा गर्दै आएको मुलुकमा पनि पर्वासमा रहेर पनि केही गर्छौँ भाषा साहित्यकैमा आफ्नो निजी रोजगारी भन्दा बाहेक रहेर भन्ने प्रेरणाले चाहिँ त्यतिखेर अनुशासन भेटियो माहौल चल्दो रहेछ अनि म त्यतिर लागेँ र त्यति अनुशासनसँग चाहिँ मेरो हजुर अनि तपाईँ यति धेरै साहित्यिक गतिविधिमा त्यहीँको दुहा कतारकै च्याप्टरको अध्यक्षमा रहेर भएको छ भने तपाईँलाई अहिले यो कार्य समितिको पदमा महासचिवको पदमा तपाईँलाई किन आउनु मन लागेको यसलाई अझै विधिसङ्ग ढङ्गले अझै प्रक्रिया प्रक्रियागत ढङ्गले चलाउन सकियो भने अनि साथसाथै यति ठुलो पुँजी छ त्यो पुँजीलाई नेपाली भाषा साहित्यको विकासमा लगानी गर्न सकिन्छ र अहिले हामी जति प्रतिफल पाइरहेछौँ त्योभन्दा धेरै प्रतिफल पाउन सकिन्छ भन्ने कुरा चाहिँ मलाई लाग्यो अनि यसमा चाहिँ अब त्यही अब यो हिजो कस्तो थियो भने हिजो एउटा यो सामान्य एउटा चाहिँ केही व्यक्तिहरू मिलेर चाहिँ एउटा स्थापना भएको थियो स्थापना कालमा त्यो गायक पनि थियो यति चाहिँ ठुलो आकार नै होइन चल्दैन थियो अब यो हिजो चाहिँ अब आकर्षिक विश्वासमा आकर्षित सल्लाहमा पनि कतिपय कुराहरू चल्थ्यो बिक्री प्रक्रियाभन्दा पनि किनभने चामो थियो केही ठुट व्यक्तिहरू यसमा थिए अब यो अनेक प्रशक छैन यसमा चाहिँ विश्वभरि छैन थुप्रै प्याक्टरहरू भए अनि विभिन्न विचारका नाम विभिन्न शक्तिका नाम चाहिँ यसमा आयो अब अब यसलाई आफू विश्वास आफू सल्लाहमा मात्रै यो चल्दैन भन्ने चाहिँ मेरो मान्यता हो यत्रो ट्याक्टरहरूलाई यति धेरै प्रविधिता यति धेरै चाहिँ विचारका साथीहरूलाई अब सही परिचालन गर्नको लागि र यति धेरै साथीहरूको चाहिँ जुन ऊर्जा हौसला छ त्यसलाई अनेक क्षेत्रको गर्नको लागि अब हामीले त्यो बसाउनुपर्छ हामीले त्यो विक्रियाबाट चल्नुपर्छ र केही प्रक्रियागत ढङ्गले चाहिँ हामीले यसलाई लानुपर्छ यसलाई पारदर्शी बनाउनु पर्छ चाहिँ मलाई लागेको हुनाले मैले मेरो घोषणापत्रमा पनि त्यो गरेको म सानोतिर भनौँ न अनि शासनको कतिवटा छ एक्ज्याक्ट कसैले पनि कतिजना हरस पचास भन्दा बेसी भन्छ अनि शासनको च्याप्टर ठ्याक्कै यति छ हामी किन भन्न सक्दैनौँ अहिले विकसित राज्यहरूले आफ्नो जनसङ्ख्या यति छ भन्ने हुन्छ हाम्रो मुलुकको जनसङ्ख्या कि छ भनेर चाहिँ को बुझिन्छ भने हामी यो के हो भनेदेखि यसले के देखाउँछ भने हामीसँग संस्थाको अभिव्यक् विरुद्ध छैन अनि यो संस्था अनुच्छासँग कतिवटा आज सदस्य छन् कहिले पनि त्यो आधिकारिक रूपमा कसरी भन्न सकेन अहिलेसम्म यसले धेरै कुराहरू देखाउँछ सामान्य कुराहरू मैले पोइन्ट अब यसलाई म धेरै ठुलो अभियोग दिने व्याख्यामा जाँदाखेरि तपाईँसँग समय रहँदैन होला त्यसकारणले मैले यो अनुच्छासनमा उम्मेदवारी दिनुमा मैले भन्न त मैले केही मेरा अग्रजहरूसँग व्यक्तिगत कुरा गर्दा पनि भनेको थिएँ अनुच्छात्रमा मेरो उम्मेदवारी भनेको थिएँ अनि शात्रलाई खुट्टाले टेकेर हिँडाउने हो दुईटा खुट्टाले टेकेर अनि शास्त्र एउटा खुट्टा च्याप्टरहरू हुन् एउटा खुट्टा एउटा सदस्यहरू तर कहिले हातले टेकेर हिँडेको जस्तो देखिन्छ कहिले चाहिँ देखिन्छ यसरी धेरै नयाँ योजनाहरू बोकेर आउनु भएको छ तपाईँ सबैलाई शुभकामना राम्रो होस् आफ्नो घोषणा पत्रको विषयमा हाम्रो घोषणा पत्र भनेको कमलाजीले जो व्यक्त गर्नुभएको छ त्यो नै हामी सबैको घोषणापत्र हो अध्यक्षको अध्यक्ष उम्मेदवारको हैसियतबाट उहाँले जे व्यक्त गर्नुभएको छ त्यो घोषणा हामी सबैको घोषणा हो मेरो घोषणापत्र मात्र के हो भनेदेखि उहाँले जे कार्ययोजना घोषणा त्यो प्रतिबद्धताहरू व्यक्त गर्नुभएको छ त्यसलाई चाहिँ सही ढङ्गले चाहिँ अब कसरी हासिल गर्ने त्यो हासिल गर्नको लागि म महासचिवको हैसियतमा मेरो के के भूमिका रहन्छ र मैले के के भूमिका चाहिँ भन्न सक्दछु भन्ने खालको हो त्यसमा मैले स्पष्ट रूपमा देखेको पनि छु किनकि जुन हामीले घोषणापत्रको सार्वजनिक गरेका त्यो घोषणापत्र गरी सार्वजनिक गरिएको छ एक प्रयास भाई विश्वास चाहिए योगदान चाहिए बेल्जिम वरिष्ठ उपाध्यक्ष पदको लागि दिनु दिनुभएका कृष्ण बजगाईले आफ्नो अनि दशले गर्नुपर्ने सुधारहरूको बारेमा युवाहरूसँग प्रगत गरिरहेको छ गर्नुपर्ने थुप्रै कुराहरू छन् अब खास गरिकन मैले सरकार शाखाहरूलाई एउटा केन्द्रको निश्चित दायरामा ल्याउनुपर्छ र त्यसो गर्नु भनेको पनि तिमीले माथिको हस्तक्षेप या नियन्त्रण गर्नु भन्ने पनि होइन मेरो मलाई तिमीलाई स्वतन्त्र रूपमा काटिदिनुपर्छ त्यो चाहिँ एउटा दायरामा ल्याएर राख्नुपर्छ अर्को कुरो अन्तर्राष्ट्रिय जुन यसका स्वास्थ्य अन्तर्राष्ट्रिय साहित्य समाज भनिराखेको छ अब यसलाई निवाचित भइरहने पदाधिकारीहरू पनि अब अन्तर्राष्ट्रिय रूपमै समानुपातिक रूपमा जाने एउटा कुनै एउटा व्यवस्था गर्नुपर्ने देखिन्छ अनि मात्रै त्यो संस्था चाहिँ अन्तर्राष्ट्रिय हो भन्ने कुरा चाहिँ बुझिन्छ मान्छेलाई थाहा हुन्छ त्यो कुरामा एउटा सुधार गर्नुपर्नेछ त्यसमा अलिकति संविधानमा शोषण गरेर कि या चाहिँ अब आपसी सहमतिको आधारमा समदारीको आधारमा हुन्छ कि त्यो एउटा प्रकारको आवश्यकता छ सबै राष्ट्रको हाम्रो प्रतिनिधित्व भए हाम्रो समानुपातिक रूपमा भन्ने कुरो एउटा हुनु पर्यो र अर्को यहाँ गर्नुपर्ने सुधार चाहिँ अब हामीले खास गरिकन नेपालको स्तरीय जुन साथीहरू छन् अब त्यसलाई चाहिँ के अरेजीमा अनुवाद गरेर चाहिँ एउटा वितरण गर्नुपर्ने काम पनि गर्न सके अत्यन्त राम्रो हुन्थ्यो त्यो हामीले गर्न सकेका छैनौँ अब सामान्य पुस्तक मात्रै प्रकाशन गरिरहेका छौँ र यो संस्था चाहिँ प्रचारमुखी भन्दा पनि कार्यमुखी भएर चाहिँ अब निस्किनुपर्छ अब यसलाई अब खास गरिकन अमेरिका संस्था पनि अब भन्ने आरोपले लाग्ने गर्छ अब त्यसो भनिरहने कति बसेर म आफै पनि एउटा हाम्रो जुनको व्यक्ति बास गरेर नै काम गरिरहेको छु र यसलाई चाहिँ एउटा विश्वमुखी संस्थाको रूपमा चाहिँ विकास पुऱ्याउनुपर्छ त्यसको अनुभूति सबैले गर्न सक्न् भन्ने मेरो भनाइ छ र यसमा खास एउटा नेपाली भाषा साहित्यको विश्व एकाडेमीको रूपमा स्थापित गर्न हामीले प्रयत्न गर्नुपर्छ भन्ने हामीलाई छ र धन्यवाद सदेवजी तपाईँले मेरो कामना भर्खर सुनो बेल्जिम बाट कृष्ण बजगाई को यो विचार अन्य शासकको हाल चलिरहेको चुनावी चहल पहलमा दुई समूह देखा परेको छ पहिलो समूह छ ज्ञानेन्द्र गदालको अध्यक्षतामा उहाँहरूको समूह हुनुहुन्छ वरिष्ठ उपाध्यक्ष पदको लागि श्री कृष्ण बजगाई क्षेत्रीय उपाध्यक्ष उत्तर तथा ल्याटिन अमेरिकाको लागि अनन्त जो निर्विरोध निर्वाचित भइसक्नु भएको छ क्षेत्रीय उपाध्यक्ष पदको लागि एसिया क्षेत्रको तर्फबाट पुनम क्षेत्री पनि निर्विरोध निर्वाचित भइसक्नुभएको छ क्षेत्रीय उपाध्यक्ष युरोपको तर्फबाट उहाँहरूको समूहमा हुनुहुन्छ श्रीमती जया राई लन्डन त्यसै गरी क्षेत्रीय उपाध्यक्ष ओसेनिया तथा अफ्रिकाको तर्फबाट श्रीमती रञ्जना उदास दक्षिण अफ्रिकाको तर्फबाट हुनुहुन्छ अनि महासचिव पदको लागि गीता खत्री हुनुहुन्छ न्युयोर्कबाट सचिव पदमा हरिमानन्दर निर्विरोध निर्वाचित भइसक्नु भएको भाई� छ र कोषाध्यक्ष पदमा पनि क्रिशु छेत्री निर्विरोध निर्वाचित भइसक्नुभएको छ त्यसै गरी श्रीमती कमला प्रसाई अध्यक्ष रहने गरेर अर्को समूहमा अध्यक्ष पदको लागि हुनुहुन्छ श्रीमती कमला प्रसाई अमेरिका वरिष्ठ उपाध्यक्ष पदको लागि हुनुहुन्छ श्री नगेन्द्र नेौपाने अमेरिका विमल गिरी हुनुहुन्छ क्षेत्रीय उपाध्यक्ष बेल्जियमबाट त्यसै गरी दिपक हुनुहुन्छ क्षेत्रीय उपाध्यक्षको पदमा ओसियन र अफ्रिका र अस्ट्रेलियाको तर्फबाट र दिपक भेटवाल हुनुहुन्छ महासचिव पदको लागि कतारबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज प्रवासमा नेपाली भाषा साहित्यमा लामो समयदेखि काम गरिरहेको एउटा साहित्यिक संस्था हो दिन प्रतिदिन प्रवासमा नेपाली भाषा साहित्यको जमघट चर्चा परिचर्चा बढ्दो छ नेपाली भाषा साहित्यको क्षेत्रमा नियमित सृजनशील काम गर्ने पुस्तक पत्रिका प्रकाशन गर्ने नेपाली साहित्यलाई नेपाली समुदायभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा चिनाउने र बुझाउने बेला भइसकेको छ व्यक्तिगत तवरबाट यी कामहरू हुन गाह्रो हुन्छ नै शैक्षिक योग्यता ज्ञान अनुभव भएका व्यक्तित्वहरूको खाँचो हुन्छ एउटा संस्था चलाउन त्यो पनि भाषा र साहित्यसँग सम्बन्धित कुनै पनि संस्था सार्वजनिक भइसकेपछि त्यो कसैको निजी हुँदैन सबैको हुन्छ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सृजनशील कामहरूले निरन्तरता पाओस् दिवस र पर्वहरूमा मात्र कार्यक्रमहरू सीमित नरहोस् नेपाली भाषा साहित्यको लागि सबै देश विदेशमा रहनुभएका विद्वानहरूको विचारहरू सुन्न पाइयोस् पढ्न पाइयोस् हिमाली स्वरहरूको शुभकामना सबैलाई आजको ओपन माइक यति नै म सहदेव अरू कार्यक्रमहरू लिएर फेरि हाम्रो इन्टरनेटको ठेगाना डब्लु डब्लु आउँछु नै हाम्रो कार्यक्रमहरू सुन्दै गर्नुहोला अहिलेलाई भने नमस्ते हिमाली नेपाली मन स्वर नेन रीपनसंग नजीक